तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104 सय चार थुप्लो पाँच मेगा हर्च र यो कार्यक्रम लोक आँगन नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाटसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट विश्वभर एकैसाथ सुनिराख्नुभएको कार्यक्रम कार्यक्रम लोगाँगनको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्णलाई भेट्नको लागि आज पनि प्राविधिक मित्र राजसँगै म तपाईँकै लोकभाकाको साथी दिपेन्द्र उपस्थित भइसकेको छु कार्यक्रम लोगागान आउने गर्छ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण खबर पछि करिब 5 बजे, बजीसम्म यो बस्ती बस्नको लागि यो बसाइँ बस्नको लागि तपाईँसँगै गाउनका लागि तपाईँसँगै रमाउनका लागि कार्यक्रम लोगागानको यो बसाइँलाई लिएर हामी आउने गर्छौँ विशुद्ध लोकभाकाको कार्यक्रम हो लोकसङ्गीतलाई तपाईँ माया गर्नुहुन्छ तपाईँ पनि गुनगुनाउनुहुन्छ त्यो तपाईँको गुनगुनाउने भाकालाई त्यो तपाईँको गलालाई सम्मान गर्दै हामीले विगतका दिनदेखि नै कार्यक्रम कार्यक्रम मेरो रचनालाई लिएर हामी तपाईँ माझ गरेका छौँ र तपाईँलाई पनि थाहा छ कार्यक्रममा आउनका लागि दुईवटा गोरेटो हामीले छुट्याएका छौँ जिरो छपन्न पाँच तिसठी तिन सय बत्तिस अनि पाँच तिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो भएर तपाईँ आउनुहोला कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष गायन गर्नु पाउने मौका त्यो मौका तपाईँलाई हामी उपलब्ध गराउनेछौँ र तपाईँ आउँदै गर्नुहोला तपाईँ आउँदै गरिन्जेलसम्म चाहिँ म एकजना गत हप्ताको विजेता मित्र उपस्थित हुनुभएको छ आज आइपुग्नु भएको छ म उहाँसँगको भलाकुसारी गर्छु त्यसपछि तपाईँको फोनहरू फटाफट लिने नै छु गत हप्ताको मित्र विजेता हुनुभएको थियो गत हप्ता ईश्वर रिग्मी माधवपुरका उहाँ स्टुडियोमा आइपुग्नु भएको छ म उहाँलाई स्वागत गर्छु कार्यक्रममा स्वागत छ तपाईँलाई धन्यवाद के छ ईश्वरजी हल् खबर सुनाउनुहोस् सबै ठिकै छ नयाँ नौलो के छ सुनाउनुहोस् नयाँ सबै ठिकै नै छ पढाइ पनि ठिकै छ राम्रोसँग पढ्नु होला हाम्रो शुभकामना छ है हाम्रो ईश्वरजीलाई सोध्नमा लाग्यो धेरै राम्रो पनि गाउन गाउनुहुन्छ तपाईँले यो लोक भाका चाहिँ तपाईँलाई खासमा कस्तो लाग्छ लोक भाका मलाई राम्रो लाग्छ हजुर आज कुन भाका गाउँछु भनेर आउनु भएको छ यहाँसम्म आज मैले वनमा काँडा छ वनमा काँडा छ तिमी यता मौता ज्यान्त टाढा छ तर बिरानो नसम्झ माया गाड़ा छ यो पुरानो भाका हो है पुरानो भाकालाई तपाईँले गाउन खोज्नु भएको छ सुरु गरौँ त्यसपछि हामी अर्को मित्रहरूसँग पनि कुराकानी गर्नु फोन लाइनमा आइसक्नु भएको छ भनेर सङ्केत मिलिराखेको छ मलाई राजबाट एकैछिन तपाईँको गीत सुनौँ त्यसपछि हामी अरू साथीहरूसँग कुराकानी गरौँला हुन्छ सुरु गरौँ तिमी धरान मा भएँ चेताउन गाह्रो भयो दिन र त बिताउन वनमा कडा छ तिमी उता माया त जन्त छ तर बिरानो सम्झ माया कडा छ म भएँ चेताउन गाह्रो भयो दिन र बिताउन वनमा कडा छ तिमी उतंता टाड़ा छ तारा बिहान आना समझ मया गड़ा छ तिमी उतम झंता टाड़ा छा बिरा नोना समझ मैं गड़ा छ मेरो पनि मन साह्रै रोन्छ महिनापानी वर्ष दिन झैँ हुन्छ बन्वा काँडा छ तिमी उता म यता जन्त काम भिराछ माया गाडा छ मन सा महिना पनि वर्ष दिन झै हुन्छ मनमा कडा छ तिमी उता महता त कडा छ तर बिराउना सम्झ माया गराछ तिमी उता महता त कडा छ तर बिरानुना सम्झ माया गराछ निकै सुन्दर तरिकाले गाउनु भएको छ निकै यो पुरानो भएको चाहिँ टपक्क टिपेर चाहिँ ल्याइदिनु भयो यहाँसम्म चाहिँ है एकैछिनपछि अर्को गीत पनि गाउन लाउँछु म एकैछिन अरू साथीहरूसँग पनि कुराकानी गर्नुपर्छ कि भनेर चाहिँ उताबाट सङ्केत मिलिराखेको छ राजसँग राजुले मलाई इसारा गरिराखेको छ अघि नैदेखि पर्खिराख्नु भएको छ म उहाँसँग कुराकानी गर्छु त्यसपछि तपाईँको गीत सुन्ने नै छु हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो श्रीकान्त अधिकारी के गर्नुहुन्छ श्रीकान्तजी कहाँ कतिमा पढ्नुहुन्छ कार्यक्रममा आउनु भएको छ कुन भएको सुनाउनुहुन्छ आज मैले हुन्छ सुरु गरौँ है त हुन्छ सुरु गरौँ na holo maya bheti jo ogari sitonima sitonamalima parar bhonta holo na gachi kine kokar ki ki ne gonga 재미ýण पय filtrate पस्हफु मारी रा ज flats पालいや बुँ स्हुक माराल बाल आन काल je है ए को में हाल आ क जी इनおारी unosijay Михोमाल इ Permain है जि जए पो में है ब vाढ एation इन o कार स�� है ब जौन काल बार बा बार के� 000 बार ह दुर, इ घू हम ox06 हो ब अ काला बा बार क मा को का ब界 detto तरिले गाउनु भएको छ रेडियो पा नमस्ते। नमस्ते। है त नमस्ते श्रीकान्त अधिकारी आउनु भएको थियो माडीबाट अब पालो तपाईँको कोही साथी आइसक्नु भएको छ कहाँदेखिको बोल्नुभयो भण्डार वर्ल्ड डेज कहाँ कतिमा पढ्नुहुन्छ नि फर्स्ट अब भनि शंकरमा क्लासिकल कार्यक्रम आउनु भएको छ कुन भएको सुनाउनुहुन्छ आज आज फुलमा मौरी डिल्ने बेलामा फुलमा मौरी डुलने बेलामा हुन्छ सुरु गरौ है त हुन्छ हुन्छ सुरु गरौ किनलाई देखिन सरी म लागियो is ki pata hai uthi mama giraf mamari belli vilava kudurudala iko pila titke turiful sibela mara gaya bari sanbande gudi ko mitu melu puchu ko fain <Sings> samori de nibela mana ko duruk dalai के सुन्दर तरिकाले गाउनु भएको छ रेडियोसँगै रहनुहोला छुट्टिन्छौँ है त नमस्ते निरा मुक्ता नाउनु माथि भण्डारोबाट अब पालो तपाईँको जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो तपाईँलाई लागि भनेर हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ एकैछिन फेरि ईश्वर रिग्मीसँगको कुराकानीलाई अगाडि जोड्न चाहन्छु उहाँको गीतलाई पनि सुन्न बाँकी नै छ ईश्वरजी हजुर अब कुन गीत गाउन चाहनुहुन्छ अब फुलमा भमारा भन्ने फुलमा भमरा आउँदै गर निर्माया माया नमारा हजुर हुन्छ सुरु गरौँ है तिन दिनै हुने थियो भेट हुने थियो भेटा लेखबाट बेसी माझ यस्तै यस्तै गीत गाउनु भयो यस्तो किसिमको त भएको छैन नि हर ईश्वरजीलाई हजुर छैन माया मार्नु नमार है भन्ने कुरा त भएको छैन नि त्यस्तो छैन गीतमा मात्रै है कार्यक्रममा आइदिनु भयो यहाँसम्म स्टुडियोसम्म धाएर आइदिनु भयो गीत गाउनको लागि तपाईँलाई सुनिरहेको श्रोताहरूलाई चाहिँ के भन्न चाहनु अब कुरामा सुनिरहेका श्रोताहरूलाई लोक सङ्गीतलाई माया गर्नुहोस् नेपाली लोकगीतहरू सुनिदिनुहोस् यही नै भन्न चाहन्छु तपाईँ जस्तै प्रतिभावान मानिसहरू पनि अब स सा, साथीहरू पनि हुनसक्छ श्रोताहरू धेरै छन् त्यस्ता गीत गाउने उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ त्यो गीत गाउने अब अब स्टुडियोमा आएर यसरी गीत गाउन पाउने मौकाहरू पनि उपलब्ध छन् त्यसको लागि तपाईँले चाहिँ रेडियो अर्पणमा फोन गरेर आफ्नो स्वर उत्कृष्ट छ भने तपाईँले विजेता बन्न सक्नुहुनेछ त्यसरी आफ्नो प्रतिभाहरू आफूभित्र नलुकाउनुहोस् रेडियो अर्पणले लोक आँगन कार्यक्रम सञ्चालन गरेको छ त्यसमा फोन गरेर आफूलाई आफ्नो प्रतिभा तपाईले प्रस्फोटन गर्ने मौका पाउनुहुन्छ हुन्छ यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद आगामी दिनहरूमा भेट्दै गरौँला छुटिन्छौँ है त आजको लागि नमस्ते नमस्ते ईश्वर रेग्मीसँगको कुराकानी सँगसँगै कोही साथी आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखिको बोल्नुभयो रुचि के छ रुचि एकदम अरू पनि ठिकठाक छौँ राजको पनि ठिकै छ मेरो पनि ठिकै छ हाम्रो होल परिवारलाई आरामै छ <laughs> कार्यक्रम का आउनु भएको छ कुन भएको सुनाउनुहुन्छ कोदो रोप्दा लागेको के के हो त छुट्यो पिराती है यस्तै यस्तै भएको मा मा ला छोरी सुन्ने बेला एक नगेरा फुलमा मरी डुने दिलाय गोराति छु त्यो दोरी को दो फुल कोदो रोता ला गोराति छु त्यो दोरी फुले बेला रुची जी सुन्दर रुचिजी सुंदर तरीका गा छुट हाई नमस्ते रुचि आउनुभयो त्यो टाढीबाट अब पालो तपाईँको जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच यो दुईवटा बाटो भएर तपाईँ आउँदै गर्नु होला हामी एकैछिन एउटा मिठो भाका सुन्नुपर्छ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँलाई हामीले उपलब्ध गराउनेछौँ जिरो छप्पन्न अनि पाँच तिसठी यो दुईवटा बाटो बिल्कुलै खुल्ला छ आउँदै गर्नु होला एकैछिन यो मिठो भाका सुन्छौँ त्यसपछि विश्राममा जान्छौँ विश्रामपछि पुनः तपाईँमा कार्यक्रम लोगा पसाई लिएर उपस्थित हुनेछौँ फोन yeah,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 समयमा नै नाम दर्ता गराई स्वास्थ्योस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैरहनुसार पर्सा नयाँ भवन चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न पचहत्तर छ सय बयानब्बे र अन्ठानब्बे शून्य बहत्तर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 हजुर हमारा सेवाहर पल्सर सौ सी सी बाइक दुई सी का पल्सर बाइक मज राधिक बिक्री एक सौ पच्चीस सी सी एक सौ पचास सी सी का डिस्कभर बाइक एक सौ सी का प्लाटिना बाइक का साथै, ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क रहन हो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 संपर्क शिवशक्ति कंक्रीट उद्योग संगे मोबाइल अंठानब्बे चार सौ पचास छप्पन्न चार सौ चौदह प्रोपराइटर अर्जुन पुरी मनोरंजन का तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार मेगा हर्च र यो हो कार्यक्रम लोक आगन। यो केसिनको व्यवसायिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम कार्यक्रम लोगागनको व्यवसायमा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ अघि साथी आएर खोइ राख्नु भएको छ रातको सङ्केत म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते हेलो आउने तर्खहर गर्दै हुनुहुन्छ बोलिराख्नु भएको छैन नरिसाउनु होला भन्न चाहन्छु खै साथी आइसक्नु भएको छ राजको सङ्केत फेरी पनि आज नमस्ते नमस्ते बोल्नको लागि अलिकति हिचकिचाउनु भएको हो कि जस्तो लागिराखेको छ केही छैन विशुद्ध कार्यक्रम लोक भाकको कार्यक्रम हो यो कार्यक्रम लोक आगाममा तपाईँ पनि आउन सक्नुहुनेछ जिरो सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन यो दुईवटा बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरेका छौँ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउँछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्न पाउने मौका त्यो मौका तपाईँलाई हामीले उपलब्ध गराउनेछौँ त्यो मौका नगुमाउनु होला भन्न चाहन्छु तपाईँ गाउन चाहनुहुन्छ तपाईँसँग त्यो कला छ त्यो गला छ राम्रोसँग गाउन चाहनुहुन्छ र गायन क्षेत्रमा अगाडि बढ्न चाहनुहुन्छ भने पनि यो अवसर मिल्नसक्छ तपाईँलाई यो अवसर हुनसक्छ तपाईँको त्यो गला तिखार्नको लागि यो ठाउँ हुनसक्छ त्यसैले तपाईँ आउनुहोला दुईवटा बाटो जिरो छप्पन्न पाँच त्रिसठी अनि पाँच त्रिसठी तिन ते सय तेत्तिसको ते ते बाटो भएर कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखिको बोल्नुभयो पार्वती लामे चैनपुरबाट पार्वती लामे एकदम मेरो पनि ठिकै छ सुनाउनुहोस् यतातिरको नयाँ पार्वती भनी राम्रोसँग पढ्नु होला हाम्रो शुभकामना तपाईँलाई कार्यक्रममा आउनु भएको छ कुन भाग गुनगु बाचा कस्तो जान्दैन खेर मायाले सुरु गरौँ है तुरुङ्गी छोडेर नै माइरा बाचा कसु खेरा माया ka ka jangalai a kero ma जी, रेडियो सँगै रहनु होलामस्ते पर्वती लामे छैनपुरबाट पालो तपाईँको जिरो सपना पाँच तिसठी तिन सय बत्तीस अनि पाँच तिसठी तिन सय तेत्तिसको दुई एटो बाटो तपाईँको लागि खुल्ला गरेका छौँ कोही साथी आइसक्नु भएको छ उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते नमस्ते दादा कसलाई नमस्कार गरे होला मैले शान्तिको पछाडि हो एकदम ठीक एकदम मेरो पनि ठिकै छैन सकिएर खाने भनेर बसिरहेको छु कि एउनु भएको सुनाउनु A R U L A Y T A D A Y M A T A Y N Y M A L A Y B A N E P A N Y M E N A D N Y LALU <laughs> P A T E L U GYO B O Y T I R A KILAO MA YAM A Y T I R A KILAO O Y T I R A N E R A N A L A O D U Y T I R A D A Y M A Y नी नी मलाई बनि पानी नी नदी तालु पाटे लु जो बुइकीरा किलो माया माइतीरा किलोइकीरा ए निराना लाउ दैकीरा एति नै दादा शान्ति जी हजुर उत्कृष्ट रुपमा गाउनुभयो निकै सुन्दर तरिकाले गाउनु भएको छ सुटिङ छौ है त नमस्ते शान्ति लामा आउनुभएको थियो कोराकबाट भ पालो तपाईँको जिरो सपना पाँच तिसठी तिन सय बत्तिस अनि पाँच तिसठी तिन सय तेत्तिसकै भएको छ फेरि पनि स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर खोइ त बोल्नलाई अलिकति हिच्किजाउनु भएको कि इराज नमस्ते हजुर हेलो नमस्ते सन्चै हुनुहुन्छ कहाँदेखिको बोल्नु भएको कोराग बाता। कोराग बाता नाम नाम आरती तामां। आरती, तामां। आरती जी हाल खबर ठीक ठाक रेडियर परिवार आराम बाना आजीजी मेरो मनुरी कहाँ गयो मनोरीका गयो भैशा लाली। सुन्दर तरिकाले गाउनु हो रेडियोसँगै रहनु होला है त नमस्ते खोराकबाट आरती तामाङ आउनुभएको थियो अब पालो तपाईँको जिरो सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि <णति> पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो बिल्कुलै खुल्ला गरेका छौँ हामीले कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउँछौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका त्यो मौका तपाईँलाई हामी उपलब्ध गराउनेछौँ रेडियो अर्पण एक सय र इन्टरनेटमा डब्लुडब्लुडब्लु डट पनि विश्वभर तपाईँले हामीलाई एकैसाथ सुनिराख्नु भएको छ एकैछिन मिठो भाका सुन्छौँ त्यसपछि हामी तपाईँमा उपस्थित हुनेछु भन्छु म सुन दौलागिरी हिमालयको काली तिरमा छाया हा एउटा कुरा भन्छु म सुना जति टाढा बुती घाँडा हुन्छ भन्छ माया हो हुन्छ भन्छन् माया एउटा कुरा भन्छु मासु न भाग्ुङ बजार राम्रो आइले घुना एउटा कुरा भन्छु मासु न भाग्नु बजार पुरा भन्छुमा सुना भाग रु बजारो भाइले एउटा कुरा भन्छु म सुन बजार आउनु भए भेटुन तर म तपाईँलाई भन्न चाहन्छु एउटा कुरा सुन अब कार्यक्रममा चाहिँ आउनु होला गीत गाउनको लागि गी भन्न चाहन्छु यस्तो मेलातिर चाहिँ नलागौँ अहिलेको यो समयमा चाहिँ हामी एकैछिन भए पनि रमाइलो गरौँ एकैछिन भए पनि हामी नाचौँ हासी खुसी गरौँ कार्यक्रम लगाएर गर त्यो बसाइमा रहेका छौँ जिरो सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो बिल्कुलै हामीले खुला गरेका छौँ गर्मीको समय छ यो पानी परे पनि अलिकति गर्मी छ पसिना बोगिराखेको अवस्था हुनसक्छ तपाईँ कति भारी बोकिराख्नु भएको समय होला यो समयमा खेतीपातीमा व्यस्त हुनुहुन्छ खेतीपातीको समयमा व्यस्त हुने समय नै हो यो र तपाईँ कतिजना खेतबारीमा रहेर पनि सुनिराख्नुभएको होला चाहे त्यो काममा यात्रामा सबै ठाउँमा तपाईँले मलाई सुनिराख्नु भएको छ प्रविधि मित्रले मलाई साथ दिइराख्नु भएको छ राजले भने तपाईँसँगै बोलिराख्ने आवाज तपाईँकै भाइ तपाईँकै मित्र तपाईँकै लोक भाकाको साथी दिपेन्द्रको हो भने कोही साथी आइसक्नु भएको छ फेरि पनि म कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो बो? रामकृष्ण भण्डारी पदमुर रामकृष्णजी के छ खबर धेरै दिनपछि आउनुभयो त अब कामतिर कार्यरत हुनुहुन्छ होइन काम गर्नै पर्यो के गर्ने होइन ल आज कार्यक्रम आउनु भएको छ कुन भएको सुनाउनुहुन्छ ए असारकै भएको ल सुरु गरौँ है त gare bari rupaye gare kudalini gachare lipkere tanak hat sabai matya lai le pani hai pare ko pani hai gare ko gare bari rupaye sabai gare ko gane ninga jin jin pani asar ma parani asar ma parani pasar saphi man sir dai ga देखेर निकै सुन्दर तरिकाले गाउनुभयो रामकृष्ण है त नमस्ते रामकृष्ण आउनुभएको थियो अब पालो तपाईँको भन्दै थिए अब हामी अन्त्य अन्त्यतिर तिरा पो हो कि भन्ने सङ्केत मिलेर राखेको छ कुनै एक दुईजना साथीसँग चाहिँ अब लिन्छौँ कि हामी हामीसँग समय त्यति छैन चार बजेर छयालिस मिनट गइसकेको छ कोही साथी हुनुहुन्छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखिको अलग बुझना गर्यो एकजराजराज लोकराज भाकराज सुखराज सुखराज सुखराज धीरे सुखराज जी हाल खबर सुना बसाओ। बसी बसाओ हाई हजुर तेरा खबर सुनाउनुहोस् के छ नाइनौलुना कार्यक्रममा आउनु भएको छ हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ छिटो छिटो गरेर गीत गाहालौँ है त हुन्छ और खुद से पर है सब है रहता है कि शायद अह निमित्त से मैं दर एनाचर हूं इससे है पता चलता है कि वो निमित्त से Shukra ji, Nikke Shundar Tarikali gao na bo, chutein chamo agami di naru mao de gao nao lai da, namaste, shukra chwepang gao nao bhaathio shiddi baato, abo bane tamai shangha kura kani gao nao bhyahu di nao wala, aami shangha shamai 4 bajeara 48 minit gao nao, shaghi khus, ek jana lai nao ta, raj, नलिने हो कि भन्दै पनि छेउताबाट हामीसँग समय छैन अर्को हप्ता समय दिने भन्दै हुनुहुन्छ राजले पनि छुट्टिनुपर्छ के गर्ने हामी एकैछिन एउटा भागो सुन्नुपर्छ राज त्यसपछि हामी आजको विजेता मित्रहरूको नाम भोलि लिएर उपस्थित हुनेछौँ त्योभन्दा अगाडि सरसर्ती म आजको साथीहरूको नाम लिन ना चाहन्छु है माडीबाट आउनुभयो श्रीकान्त अधिकारी त्यसै गरी निरा मोक्तान आउनुभयो रुचि पार्वती लामेछाने आउनुभयो चैनपुरबाट शान्ति लामा कोराकबाट आरती तामाङ आउनुभयो कोराकबाट नै त्यसै रामकृष्ण भण्डारी आउनुभयो माधवपुरबाट त्यसै गरी अन्त्यमा आउनुभयो शुक्रा चिपाङ सुबाट आठजना साथीहरूको जम्मा जम्मा जम्मै सहभागिता रह्यो एकैछिन यो मिठो भाका सुन्छौँ त्यसपछि आज यो आठैजना मध्येबाट एकजनालाई विजेता बनाएर हामी गोल प्रथा गरेर चाहिँ कार्यक्रममा उपस्थित हुनेछौँ यो मिठो भाग सँगसँगै अब भने हामी कार्यक्रमबाट उठ्नुपर्ने बेला भइसकेको छ आज जम्मा जम्मी आठजना साथीहरूको सहभागिता रह्यो माडीबाट श्रीकान्त अधिकारी निरामोक्तन भण्डाराबाट रुचि टाँडीबाट पार्वती लामेछाने चैनपुरबाट शान्ति लामा आउनुभयो कोराकबाट आरती तामाङ आउनुभयो कोराकबाट नै रामकृष्ण भण्डारी आउनुभयो माधवपुरबाट पदमपुरबाट र त्यसै गरी सुक्राज चेपाङ आउनुभयो सिद्धिबाट जम्मा जम्मी आठजना साथीहरूको सहभागिता रह्यो विशुद्ध लोकभाकको कार्यक्रम हो कार्यक्रम लोक आएर चाहिँ तपाईँले त्यो आफ्नो गलालाई देखाउनुभएको लागि तपाईँ सबै सबैले गाउनु भएको गीत त्यो गला एकदमै राम्रो छ म सम्मान गर्छु तपाईँको त्यो गलाप्रति र कार्यक्रममा आएर चाहिँ राम्रोसँग गीत गाउने मित्रहरूमध्येबाट हामीले एकजनालाई विजेता बनाएका छौँ विजेता बनाउने जिम्मा मैले राजालाई दिएको थिएँ राजाले गोलाप प्रथा गर्नुभएको छ र एकजना विजेता मित्रको नाम म यहाँनिर उद्घोषण गर्न चाहिराखेको छु यो समयमा सबैजनाले गाउनु भएको आवाज राम्रै छ गीत राम्रोसँग गाउनु भएको छ तरै पनि कार्यक्रमको निमय छ एकजनालाई विजेता बनाउनै पर्छ त्यसै कारणले गर्दा आजको विजेता बन्नुभएको छ गोला प्रथाद्वारा छानिएको मित्र हुनुहुन्छ चैनपुरबाट आउनुभएको थियो पार्वती लामेछाने तपाईँलाई बधाई छ तपाईँले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका चाहिँ तपाईँलाई हामीले उपलब्ध गराएका छौँ र अर्को हप्ता साढे तिन बजीभित्रमा कार्य रेडियो अर्पणको कार्यालयमा आफ्नो आइडेन्टी कार्डको फोटोकपी सहित आइदिनु होला भन्न चाहन्छु र यतिन्जेल सुनेर साथ दिनुभयो जतिजनाको फोन लाग्यो आज जतिजनाको लागेन तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु केही छैन अर्को हप्ता तपाईँको फोन लाग्नेछ र यतिन्जेल सुनेर साथ दिनुभयो रेडियोमा मोबाइलमा इन्टरनेटमा सबै ठाउँमा तपाईँले मलाई सुनेर साथ दिनुभएको लागि र फोनलाइनमा आउनु हुने र गीत गाउन चाहनुहुने सबै मित्रहरूलाई धन्यवाद दिँदै प्रविधिमा रहेर मलाई साथ दिनु प्राविधिक मित्र राजप्रति आभार प्रकट गर्दै तपाईँकै लोकभाकाको साथी दिपेन्द्र भोलि बिहान दस बजेपछि पुनः भेट्ने बाचासहित छुट्टिन्छौँ नमस्ते तपाईँको बाकी पल शुभ रहोस् एक हीरो को आधिकारिक विक्रेता मार्शल, इंपुरियं। मार्शल इंपुरियं। लाखों को सपना बाइक हीरो चलने चाहना मार्सल इंपोरियम हो सब